अब स्थानीय समाचार विस्तारमा इलाका प्रहरीकाले रत्नगरले आज दुई सय लिटर अवैध घरेलु मदिरा नष्ट गरेको छ कार्यले गत एक हप्ताको अवधिमा विभिन्न स्थानबाट बरामद गरेको सोपरीधामको अवैध घरेलु मदिरा पत्रकारको रोभरमा नष्ट गरेको हो पूर्वी चितवनको पदमपुर जुटपानी लंका लाइन लगायत स्थानबाट बिक्रीका लागि ल्याउँदै गर्दा बरामद गरिएको मदिरा नष्ट गरेको इलाका प्रहरीकाले रत्नगरका प्रमुख एवं प्रहरी नायक उपरीक्षक टीका बहादुर कार्कीले जानकारी दिनुभयो त्यसै गरी आज रत्नगर नगरपालिका एकस्थित स्याउली बजारमा मदिरा बनाउन प्रयोग गरिने कच्चा पदार्थ पनि नष्ट गरिएको प्रहरी नायब उप कार्कीले बताउनुभयो इलाका प्रहरी कार्यालयले अवैध घरेलु मदिरा नियन्त्रणमा लिए नष्ट गर्ने अभियानलाई तीव्रता दिए पनि न्यूनी क्रममा पनि कमी आउन सकेको छैन जिल्ला ट्राफिक प्रहरीकाले चितवनले स्कूल तथा कलेजहरूमा पढ्ने विधार्थीहरूका लागि ट्राफिक जनचेतनामूलक कक्षा सञ्चालन गर्ने भएको छ जिल्लामा ट्राफिक नियम उल्लंघनको घटनामा वृद्धि भएसँगै विद्यालय स्तरबाट नै जनचेतना सघाउन उदेश्यले यस्तो कक्षा सञ्चालन गर्न लागि कार्यालयले जनाएको छ ट्राफिक प्रहरीले गर्नुपर्ने अभियान अन्तर्गत आगामी श्रवण सोर जनचेतनामूलक कक्षा सञ्चालन गर्न लागि जिल्ला ट्राफिक प्रहरीका चितवनका प्रहरी नायब क्षक मनेनेन्द्र थापाले जानकारी दिनुभयो कार्यले अभियान अन्तर्गत श्रावण सोह्र गते एफएक्स एकाडेमी तथा सत्र गते होलिडे क्रिएसन स्कूलमा कक्षा संचालन गर्न लागि जानकारी दिनुभयो कार्यले यो ट्राफिक नियम उल्लंघन गरी यसो बारी पनि कड़ा निगरानी राख्न थालेको छ स्कूल तथा कलेजमा पढ्ने विद्यार्थीहरूले लही लही तथा देखासेखिको रूपमा बाइकको प्रयोग गरेको पाइएकाले यसलाई पनि नियन्त्रण लिन सफल भएको कार्यले जनाएको छ निरीक्षक थापाले बिना लाइसेन्स सवारी साधन चलाउने बिना हेलमेट चलाउने र हेलमेट लगाए पनि हेलमेटको फित्ता नलगाउनेलाई जरिवाना गर्ने गरेपछि सवारी चालकहरू सचेत भएका छन् यसले ट्राफिक नियम उल्लंघनको घटनामा समेत कमी आएको छ वहाँले चितवनमा बयालिसजना ट्राफिक प्रहरी भए पनि ट्राफिकले जिल्लाको सम्पूर्ण क्षेत्रमा काम गर्न नसकिएको बताउनुभयो जिल्लाको मग्लिनदेखि लोथरसम्मका स्थानमा ट्राफिक रहे पनि अत्यावश्यक ट्राफिक प्रहरी चाहिने समेत जनशक्ति अभावका कारण सेवा पुर्याउन नसकेको भनाइ छ चितवनमा खोलाले बकाएर एक चेपाङ पुरूषको ज्यान गएको छ पिप्ले गाउँ विकास समिति वडा नम्बर नौ धमीले बस्ने वर्ष दिल दिलबहादुर चेपाङको खोलाले बकाएर ज्यान गएको जिल्ला प्रहरी चितवनले जानकारी दिएको छ मंगलबार बेलुका आठ बजेको घर जाने क्रममा माडताल खोला तर्ने क्रममा दिलबहादुरलाई बगाएको थियो बेपत्ता भएका दिलबहादुरलाई खोज गर्ने क्रममा उनको सबभण्डारा दुई ढुंगे खोला स्थितमा खोलाको किनारमा मृत अवस्थामा फेला परेको प्रहरले जनाएको छ पहाड़ी गाविसमा धेरै खोला तर्नुपर्ने भएकाले वर्ष आमा वर्षेनी चेपाङ समुदायका व्यक्तिहरूले च्यान गुमाउने गरेका छन् यसैबीच चितवनको मंगलपुर चाट स्थित ना नारायणी नदीको किनारमा पौड़ी खेल्ने क्रममा नदीले बकाएका स्थानीय सन्दीप दाहाललाई उद्धार गरिएको प्रहरीले बताएको छ नदीले बगाएको भन्ने खबर प्राप्त भएपछि चितवनको सनौलीबाट प्रहरी र नेपाली सेना राजीव गणको टोलीले खोज क्रममा चित्रवन नगरपालिका आटा गोब्रेनीबाट उनलाई सकुशल उद्धार गरेको हो जैविक विषादीको प्रयोग गरी कसरी खाद्य उत्पादनमा वृद्धि गर्न सकिन्छ भन्ने बारे अन्तर्राष्ट्रिय कृषि विज्ञहरू सम्मिलित अन्तर्राष्ट्रिय तालिम सहितको गोष्ठी सकिएको छ बालीमा जैविक विषादीको प्रयोग बढ़ाई रासायनिक विषादी र मलको प्रयोग घटाउन आवश्यक रहेको तर्कसित तालिम ता गोष्ठी सकिएको हो नेपाल जस्तो देशमा यही भएका जैविक वस्तुहरूलाई प्रयोग गरी विषादी बनाएर बालीमा प्रयोग गर्न सके रासायनिक विषादीको असरले हुने रोगको संक्रमणबाट निगी रहन म पुग्ने विज्ञहरूले निष्कर्ष निकालेका छन् उनीहरूका अनुसार अर्ग्यानिक उत्पादनका लागि जैविक विषादीको प्रयोग अनिवार्यकृत शत्रु जीव व्यवस्थापन कार्यक्रम नेपालको आयोजनामा अन्तर्राष्ट्रिय कृषि विज्ञहरू सम्मिलित अन्तर्राष्ट्रिय तालिम सहितको गोष्ठी चितवनको भरतूरमा दिनदेखि चलेको थियो गोष्ठीमा नेपालसित गुवाहाटी मालाह इंडोनेशिया कम्बोडिया कोिया तानझानियालादेश सहित का सात देश का गरीब अठारह विदेशी सहित पच्चीस जना कृषि व्यक्ति सहभागी कृषि सामग्री कम्पनी लिमिटेड शाखा काले भरतपुरले गत आर्थिक वर्ष दुई हजार सत्तरी एकहत्तरमा बीस करोड़ पचास लाख बयालिस हजार रूपियाँको मल बिक्री गरेको जनाएको छ कम्पनीले सात मेट्रिक टन रासायनिक मल र दुई आठ मेट्रिक टन जैविक तथा भर्मिक कम्पोस्ट मल बिक्री सो रकम संकलन गरेको शाखा प्रबन्धक रविन्द्र गौतमले जानकारी दिनुभयो चार मेट्रिक टन यूरिया बापत चार आठ करोड़ बयालिस लाख बाइस सय पचहत्तर मेट्रिक टन डीएपी बापत दस करोड़ त्रिपन्न लाख चार सय अड़चालिस मेट्रिक टन पोटास बापत एक करोड़ चौवालिस लाख रकम संकलन भएको उहाँको भनाई छ त्यस्तै काले दुई आठ मेट्रिक टन जैविक तथा भर्मिन कम्पोस्ट मल बापत 10 लाख 42 हजार रुपियाँ संकलन गरेको छ काले जिल्लाले नब्बे सहकारी संस्था मार्फत मल बिक्री वितरण गर्दै आएको छ यूरिया प्रति केजी उन्नाइस रूपियाँ डीएसपी प्रति केजी छयालिस रूपियाँ पोटास प्रति केजी बत्तीस रूपियाँ र जैविक तथा भर्मिन कम्पोस्ट मल पाँच रूपियाँका दरले बिक्री गरेको छ कार्यले आर्थिक वर्ष दुई हजार मा सत्तरीमा पनि सात मेट्रिक मल बिक्री गरेको थियो यो वर्ष साल्ट्रेनिंग ट्रेनिङ लिमिटेडले पनि मलको कारोबार गरेकाले कम्पनीको कारोबार विगतको तुलनामा केही घटेको कार्यले प्रमुख गौतमले बताउनुभयो चितवनमा मलको अभाव हुन नदिने भन्दै सरकारवालाले साल लिमिटेडलाई पनि गत वर्षदेखि मलको कारोबार गर्न अनुमति दिएसँगै जिल्लामा दुईवटा संस्था मलको कारोबार गरिरहेका छन् जिल्लामा वार्षिक दस हजार मेट्रिक मल खपत हुँदै आएको छ धान किसान तरकारी खेती गर्ने किसान केरा व्यवसायी र माछापालक किसानले मलको प्रयोग गर्ने गरेका छन् मल सरल र सहज रूपमा आयात भइरहेकाले चालू आर्थिक वर्षका लागि पनि मलको अभाव नहुने शाखा प्रबन्धक गौतमले बताउनुभयो उहाँका अनुसार दुई मेट्रिक टन मल औचात रहेको जनाएको छ आउने क्रम पनि चलिरहेको छ पछिल्लो समयमा किसानहरू अर्ग्यानिक उत्पादन अग्रसर भएकाले जैविक मलको खपत र माग समेत बढ़दो क्रममा रहेको छ काले विगत पैतालिस वर्षदेखि चितवनमा मलको कारोबार गर्दै आएको छ भरतपुर नगरपालिकाको आन्तरिक आमदमी साठी प्रतिशतले बढेको छ आर्थिक वर्ष दुई हजार उनासतरी सत्तरीमा करोड़ नब्बे लाख अन्ठानब्बे हजार सात सय उनासी रुपियाँ चौरानब्बे पैसा आन्तरिक आइरहेकोमा आर्थिक वर्ष दुई हजार सत्तरी एकहत्तरमा चौध करोड़ एघार लाख तीन हजार पाँच सय तिरासी रुपियाँ पैसा भएको भर्तू नगरपालिकाले जनाएको छ नगरपालिकाले आर्थिक वर्ष दुई हजार भन्दा आर्थिक वर्ष सत्तरी एकहत्तरमा पाँच करोड़ बाह्र लाख पैंतालिस हजार तेत्तीस रूपियाँ बढ़ी आय गर्न सफल भएको हो नारायण प्रसाद साहकोटा कार्यकारी प्रमुख भएर नगरपालिका नगरपालिकाको आन्तरिक आन्दमी वृद्धिका लागि अथक प्रयास भएकाले यो वर्ष आन्तरिक आन्दमी ठूलो परिवर्तन देखा परेको नगरपालिकाका सूचना अधिकारी मेनिका पण्डितले जानकारी दिनुभयो नगरपालिकाले लाइन्स फलफूल मण्डीको भाड़ा वृद्धि सरसफाई शुल्क व्यवसायिक र चरिवान कड़ाई गरेकाले आन्तरिक आमदमी वृद्धि गर्न सफल भएको भरतपुर नगरपालिकाका का कार्यकारी अधिकृत नारायण प्रसाद सापकोताले बताउनु अघिल्लो वर्ष लाइन्सोकको दरकारी बजारबाट चौबिस लाख भाड़ा उठेकोमा यसो पटक नगरपालिकाले चौहत्तर लाख उठाएको छ त्यस्तै नगर, नगर सरसफाई कर सात लाख उठेकोमा यस वर्ष पैतालिस लाख उठाएको छ भने सड़कमा फोड़ फाल्नेलाई जरिवाना बापत पनि एक लाख सत्तरी हजार रकम उठाएको जनाएको छ त्यस्तै व्यवसाय कर पनि साठी लाखबाट बढ़ाएर एकानब्बे लाख उठाउन सफल भएको सापकोटाले बताउनुभयो नगरपालिकाले नक्सा पास र सिफारिशबाट पनि उल्लेख्य आन्दमी गरेको छ भरतपुर नगरपालिकाले विभिन्न अस्सी शीर्षकमा रकम उठाउँदै आएको छ कर तीर्न करदातालाई सहज बनाउँदै नगरपालिका जमीनको उचित सदुपयोग गर्दै लगिएकाले आमदमीको स्रोत दरिलो भएको सापकोटाको भनाई छ नगरपालिकाले यो आमदमी नगरपालिकाकै विकासमा खर्चिने बताएको छ माडी जाने चितवन राष्ट्रिय निकुञ्जको जीणा सड़क मर्मत चाँडो गर्नुपर्ने माग राख्दै स्थानीय राजनैतिक दलका अगुवा र वस्तो व्यवसायीहरूले स्थानीय विकास अधिकारीको ध्यान गराएका छन् राप्ते पुलदेखि रेवा खोलासम्मको नौ किलोमिटरसम्मको दूरीमा भैंस आहाल खेल्न मिल्ने गरी आत दर्शन बढे खाल्टा खुल्टी बन्दा समेत समिमी मर्मत नहुँदा जोखिम बढेको छ चितुवन नारडी यातायात उपसमिति माडी ठोरी रोडका उपाध्यक्ष खिमनारायण ना लामिसनीले आवश्यक बजेट र विनिसन गरी साँड़ो मर्मत गर्न ध्यानरक्षण गराइएको जानकार दिनुभयो वर्षयामसँगै सोसढक खाल्ता र हिलो बनेपछि यात्रुले माडी क्षेत्रको मुख्य सड़कमा गरिएको बीच भत्किन थालेपछि अबुवा पोस्टसम्म सुवारी साधन संचालनमा कठिनाई हुने गरेको बस व्यवसायहरूले बताएका छन् जीवेशले प्रत्येक वर्ष सो बाटो मरमतका लागि बजेट छुटाउने गरेको छ स्थानीय विकास अधिकारी भरतमणि पाण्डेले जीवेशको आन्तरिक स्रोत कम भएकाले तत्काल बजेट विनियोजन गर्न सक्ने अवस्था नरहेको बताउनुभयो माडी ओहोर गर्ने हजारौं यात्रु निकुञ्जको जेणा सड़कका कारण कुञ्चए पनि बाटो मरमत गर्ने बनाउने जिम्मा आफ्नो नभएको चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकारी कमल चङ कुवरको भनाइ छाला निर्माणका लागि लौटी रूपमा उपभोक्ता समिति गठन गरिएको भन्दै गती गाविसका चार दलहरूले असन्तुष्टि जनाएका छन् गर्ती गाविस नम्बर नौमा पर्ने वाल्मिकी आश्रममा तीन लाख बराबरको धर्मशाला सतल निर्माणका लागि गि गिर्द माओवादी सम्बन्ध व्यक्तिहरू मात्रै समावेश गरे सात सदस्यीय उपभोक्ता समिति गठन भएको भन्दै जिल्ला विकास समितिको ध्यानक्षण गराइएको छ गर्ती इमालेका नेता नारायण अधिकारीले धर्मशाला निर्माणका लागि कंग्रेस इमाले राष्ट्रिय प्रजातन्त्र पार्टी नेकमा माओवादी खबर नगरी समिति गठन भन्दै कर उपभोक्ता समिति गठन का लागी जीवी समाज जानकारी कराई आर्थिक वर्ष दुई हजार को, को बजे पर्यटन मंत्रालय तीन लाख रूपया निका दुई गांत भूषाल को अध्यक्षता में बस श्याम बहादुर पोखरेलको संयोजकत्वमा उपभोक्ता समिति गठन भएको थियो गर्दै गाविसको सिफारी समेत लिएर प्रक्रिया अघि बढ़ेकाले उपभोक्ता समिति भंग गर्न नसकिने जिल्ला विकास समितिले जनाएको छ स्थानीय विकास अधिकारी भरतमणि पाण्डेले उपभोक्ता समिति गठनका लागि आगामी दिनमा यस प्रकारका गुनासा आउन नदिन सजगता अपनाइने दावी गर्नुभयो चितौन राष्ट्रिय निकुञ्जको मध्यवर्ती व्यवस्थापन समिति अन्तर्गत पूर्वी चितौनको लोथ र राप्ती उपभोक्ता समितिको अध्यक्षमा बाबुराम पाठक चयन हुनु भएको छ समितिका प्रतिनिधिहरूको भेलाले सर्वसम्मत रूपमा पाठकको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो नयाँ कार्यसमितिको उपाध्यक्षमा गोपी श्रेष्ठ सचिवमा रंगनाथ सिलवाल कुषाध्यक्षमा मानबहादुर स्याङ्बो रहनु भएको छ यस्तै सदस्यमा एकबाद रिचाल बुद्धि राई श्रेष्ठ प्रेम पाण्डे राज कुमार भट्ट रह छ सो अवसरमा चितवन राष्ट्रिय निकुञ्जका सा साहिक संरचना अधिकारी चन्द्र शेखर चौधरी उपभोक्ता समितिका पूर्वाध्यक्ष भीमप्रसाद थफलिया केदार खरेल राजनैतिक दलका प्रतिनिधि पिप्ले र मनहरी गाविसका प्रतिनिधि लगायतको सहभागिता रहेको थियो रूटको विषयमा चितवनका म्याजिक तथा टेम्पोका यातायात व्यवसाय बेच विवाद भएको छ सेतो म्याजिक भ्यान र टेम्पू तथा रातो म्याजिक भ्यान बीचमा सुबारी संचालनको रूटको विषयमा आज क्यान्सर अस्पताल अगाडि विवाद भएको चितवन प्रहरीले जनाएको छ नयाँ रूट पहिचान गरेर टेम्पू तथा म्याजिक सञ्चालन गर्ने पूर्व सहमति भए पनि कार्य समितिका सदस्यहरूले किचलो गरेपछि विवाद भएको हो दुई म्याजिक सञ्चालक समितिको पुनर्वैठक बस्ने सहमति गर्ने गरी विवाद समाधान भएको एउटा प्रहरीकाले चितुनका प्रहरी निरीक्षक राजकुमार थिङले जानकारी दिनुभयो प्रत्येक दिन म्याजिक भ्यानहरूले रूट परिवर्तन गर्दा सर्वसाधारण मर्कामा पनि गरेका छन् टेम्पो व्यवसायीसँग त्याध सेतो म्याजिक संचालक समिति र रा, रातो म्याजिक संचालक समिति बीच रूटको विस्तीमा लामो समयदेखि विवाद हुँदै आइरहेको छ अब पालु अर्पण जनावासको अर्पण जनावासमा हाम्रो प्रश्न छ दुर्घटना न्यूनीकरणका लागि ट्राफिक आले चितवनको पछिल्लो सक्रियताप्रति तपाईं के भन्नु छ यस सकारात्मक बी दीर्घकालसम्म टिकाउन जरूरी सी अझै धेरै गर्नु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 ट्राफिक खबर यति बेला नानीको टेटावीरगंज सड़क खण्ड खुल्ला छ त्यसै गरी नानीगढ मोगलेन मोगलिन्दी काठमाडौँ सड़क खण्ड मोकलिन्द मौली पोखरा सड़क खण्ड र नानगढ प्रासीबुट टोल सड़क खण्ड पनि खुल्ला छ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 एस मौसम जारी हो। पालो सामुदायिक आवासको जिल्लामा ट्राफिक नियम उल्लङ्घनको घटनामा वृद्धि भएसँगै विद्यालय स्तरबाट नै जनचेतना जगाउने उद्देश्यले जिल्ला ट्राफिक प्रहरीकाले चितवनले स्कूल तथा कलेजहरूमा पढ्ने विद्यार्थीहरूका लागि ट्राफिक जनचेतनावूलक कक्षा सञ्चालन गर्ने भएको छ त्यसैले जिल्ला ट्राफिक प्रहरीकालेको यो अभियानप्रति तपाईँ के भन्नुहुन्छ भनेर आज हामीले ट्राफिकले गरे काम राम्रो छ त्यो जिल्लाभरि सबै स्कुलहरूमा विशेष त नौ दसका र एघार बाह्रका विद्यार्थीहरूलाई दियो भने यो सवारी दुर्घटना न्यूनीकरण गर्न सहयोग पुग्छ कम लागतमा अब चाहिँ बढी प्रतिफल पाउन सकिन्छ त्यो कुरा एकदम राम्रो कुरा हो अब त्यसले हरेक बालबालिका भाइ अथवा बचुहरूको लागि पनि राम्रो सहयोग गर्छ एकदम साहनीय छ किनभन्दा अहिलेका जुन एउटा विद्यार्थीहरूलाई दिनुपर्ने अनिवार्य शिक्षा भनेको एउटा रोडहरू होइन ट्राफिक नियम सम्बन्धी जुन एउटा शिक्षा दिन खोजेको छ त्यो एकदम सराहनीय छ र यो कार्यक्रमले सबै तपाईँको विद्यार्थीहरूलाई अहिले एउटा अल्लाहारी अवस्थाका जुन विद्यार्थी छन् तिनीहरूले त्यो शिक्षा पाउँदाखेरि उनीहरूले आफूमा एउटा ज्ञानको विकास पनि बढी हुन्छ यस्तो कार्यक्रमहरू यहाँ विद्यार्थीलाई मात्रै सम्पूर्ण पब्लिकहरूलाई पनि विभिन्न बोर्डिङ बोर्डहरू राखेर हो कि सचेतना गर्नु आवश्यकता छ अहिले रोडहरूमा पनि अलिकति अस्त व्यस्त मर्तालाहरूको कसरी बाटो कट्ने कसरी साइड लाइटहरू बाल्ने भन्ने कुरो लगभग आदेश जनतालाई ज्ञानै नभइकन चाहिँ बाइकहरू हाँकिरहेको अवस्था हामीले पनि देखिरहेको छौँ अझै प्रभावकारी रूपमा यो सचेतना कार्यक्रमहरू ल्याइदियो भने केहीसम्म यो दुर्घटनालाई चाहिँ न्यूनीकरण गर्न सकिन्छ भन्ने लाग्छ सामुदायिक आवाज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 ट अनलाइनपीबाट पनि संसारभरिक साथ सुनिरहनु भएको साँझ साढे छ बजेको अर्पणार हार्डवेयर लत्नगर एक बकुलहर पुरानो कर्मचारी पेट्रोल पंप संगे फोन नंबर शून्य छप्पन पांच तिरसठी नब्बे रंग रोगन सैनेटरी टॉयलेट बाथरूम का